यम् ब्रामा बरुेन्द्र रुद्र मत स्तुबन्व्यै स्त भेद साङ्ग पदो क्रमो पनिषद गाहित ध्यानावस्थित तन रेन मनसा पश्यन्त योगि यश्यन्त विदुरा सुरगणास्मै नै म चन्दन चर्चि ज्वलपु शुक्लाम्बरा मल्लिका मालाम्तुण्डलाबील सन्मुक्तालिशोभितार्व ज्ञान निदान पुस्तक धरा रुद्राक्षमालाकरा वाग्देबी वदनाम्बुजे बसत मे तै माता चिरम् मुख करोति वाचालम् अङ्ग लग्य गिरी यपा वन्दे परमानन्द माधव नमो भगवत्याजसे यस्त प्रसाद वक्षा नारायण कथाम मामयणम नमस्कृत नरम्च नरोमी सरस्वती व्यासम् मुदी याकुन्दे नुषार हार्धवला श्रस्तावृता या, हार या, या वीणावण्डित या श्वेत पद्मासना या ब्रह्मच्युत शङ्कर प्रभृति देवै सदा वन्दिता अथ अष्टविष अध्याय कुमार जी आजा गर्नुहुन्छ हे अगस्त मुनि त्यसपछि ती ब्राह्मणहरू भात लिएर चन्द्रवती भएको स्थानमा पुगे चन्द्रावतले तिमीहरू आएकोदेखि मलाई पनि केही ल्याइदियो कि भनेर सोधिन् र ब्राह्मणहरूले भने हे पापिनी त अत्यन्त पापिनी रहेछ तेरो निम्ति हामीले लज्जित हुनु पर्यो किनकि तनाई दिन भनी हेर्न जाँदा राजाको भण्डार नै सुक्यो यति भात रानीलाई भनेर रा पकाइराखेको रहेछ ल्याइदिएका लौ लौले भनेर सुम्पी सुम्पिदिए त्यो भात पाउनसाथ चन्द्रावती भोकले व्याकुल भएकी हुनाले तत्काल खान तयार भइन् अनि ती ब्राह्मणहरूले भने हे पापिनी यस्तो अवस्थामा परेर पनि तलाई धर्मको चेष्टा रहन छ मुख धोएर खा तेरो अवस्था देखेर हामीलाई दया लाग्यो तलाई उपदेश दिन्छौ सु निरञ्जन निराकार रूप श्री स्वस्तानी परमेश्वरीको व्रत गर त्यही प्रभावले तेरो उद्धार हुनेछ भनी उनीहरू गए अनि चन्द्रवती बडो कष्टले चार हात पाहु टेकी मुख धुन शाली नदीमा जाँदा साली नदीको नदी जल सुक्दै गयो र चन्द्रावती रोही कराई माथि आएर मुख नधोई खान्छु भनी हात हातमा लिन साथ खरानी भयो त्यो खरानी पनि खाउँ भन्दा ठूलो बतास उडाएर लग्यो अनि चन्द्रावती काटेको वृक्ष ढले झै भूमिमा ढलेर परिमोर्छा भइन् फेरि चेत आयो र मैले कस्तो अपराध गरेछु अनि अनेक थरीका विवाद विस्मात गरी दुखका सिन्धुमा डुबिरहेकी थिइन् त्यसको केही दिनपछि बहु शुक्ल पूर्णिमा आयो र स्वस्तानी परमेश्वरीको व्रत प्रारम्भ गर्न स्वर्गका अप्सराहरू शाली नदीमा स्नान गर्न आए स्नान गरिसकी सूर्य नारायणलाई अर्घ दि बालुवाको शिवलिङ्ग बनाई महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखिन् र उनीहरूको नगिच गएर भनिन् तपाईहरू देवता हौ कि मनुष्य हौ म पापिनी कहीँ चल्न सक्दिन कसैले केही पनि दिँदैनन् खान पाउँदिन मलाई अन्नदान दिनुहोस् म के पापले यस्ती भए मेरो कसरी उद्धार होला यति चन्द्रावतीले भनेको सुनि अप्सरा भन्दछन् हे पापिनी हामी स्वर्गका अप्सरा हौ आज पौ शुक्ल पूर्णिमा हो श्री स्वस्तानी परमेश्वरीको व्रत प्रारम्भ गर्न यहाँ स्नान गर्न आयौं तेरो अवस्था देखेर हामीलाई दया लाग्यो त पनि यही व्रत गर सम्पूर्ण पाप नाश भएर उद्धार होला यति सुनि चन्द्रावती मनमनै विचार गर्दछिन् मैले अरू त केही पाप गरेको थिइनँ डोलेहरूले स्वस्थानी परमेश्वरीको प्रसाद भनी ल्याइदिएको को मैले अहंकारले थु थु गरी थुकेर खुट्टाले दरी फालिदिएकी थिएँ मलाई अवश्य त्यही पाप लाग्यो यहाँ आइपुगेपछि नदी तर्न लाग्दा डोलीबाट लडेथे ठिक थी हो कपिल ब्राह्मणले पनि स्वस्तानीमेश्वरीको व्रत गर भनी उपदेश दिएका थिए आज अप्सराहरूले पनि त्यस्तै भने श्री स्वस्तानी परमेश्वरी भने कि ठुली रहेछन् अभिमानमा नासिँदा ना रहेछन् मैले पनि अहंकार गर्दा यस अवस्थामा प्राप्त भए अब म पनि स्वस्तानी परमेश्वरीको व्रत गर्दछु यस्तो निश्चय गरेर अप्सराहरूसित प्रार्थना गरिन्पसरा हो स्वस्तानी परमेश्वरीको प्रतिविधि के हो के के गर्नु यो सबै आगे यति चन्द्रावतीले भनेको सुनि अप्सरा भन्दछन् हे पापिनी गरी पवित्र स्नाएर एक भक्त रहि महिना श्री महादेवको पूजा गर्नु सकेदेखि श्री स्वस्तानीमेश्वरीको कथा भन्नु वा सुन्नु नसके मनले उनैलाई सम्झिरहनु माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय पान अष्टोत्तर सय अक्षता अष्टोत्तर सय बेली पुष्प अष्टोत्तर सय कुर्की सुपारी अष्टोत्तर सय यज्ञ सूत्र र अष्टोत्तर सय रोटी तथा जात जातका फूल र तयार गरी आर्सीमा ओम्कार गंगा जलले स्नान गराउनु माला पहिराई थुप दीप नैवेद्य फलफूल र कस्तुरी मेवा मिष्टान्न भ्रष्ट भेटी चढाउनु अनि एकचित्त भएर स्वस्तानी परमेश्वरीको स्रोत पार्थ जप ध्यान गर्नु र अर्घ दिनु भनेर मनले इच्छित भर माग्नु अनि प्रसाद झिक्नु र अष्टोत्तर सयमा आठ रोटी आठ अक्षता आठ यज्ञ सूत्र आठ पान आठ कुटका सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु पुरुष नभए छोरालाई दिनु छोरा पनि नभए मी छोरालाई दिनु मी छोरा पनि नभए मेरो अमुक कामना सिद्ध होस् भनी गंगामा बगाउनु सय रोटी आफूले फलाहार गर्नु रात्रीमा जागराम बस्नु यति गरिसके पछि तेरो सम्पूर्ण पाप नाश होला हे पापिनी यसमा अन्यथा नमानेस अब हामीहरू जान्छौं भनी अप्सराहरू स्वर्ग गए त्यसपछि चन्द्रावतीले अप्सराहरूको उपदेश अनुसार साली नदीमा स्नान गरी एक भक्त रही एक चित्त गरी स्वस्तानी परमेश्वरीलाई मनले सम्झिरहहीन् यही क्रमले व्रत गर्दा चन्द्रावतीको पाप खट्दै गयो शरीरको कुष्ठरोग पनि निको हुँदै गयो र दिव्य शरीर भएर आयो महिना दिन पूरा भयो र माघ शुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार पारी अप्सराहरू स्वस्तानी परमेश्वरीको पूजा गर्न फेरि साली नदीमा स्नान गर्न आए चन्द्रावतीले देखिन्दा उनैको नगिज हे अप्सरा हो तपाईँहरूको आज्ञाले पौष शुक्ल पूर्णिमादेखि नित्य स्नान गरेर एक भक्त रही नित्य मध्यकालमा श्री महादेवको पूजा गर्दछु अब व्रत पूर्ण गर्न सामग्री केही पनि छैन कसो गरौँ भने रापसाराहरू भन्दछन् हे पापिनी केही पनि छैन भने शाली नदीबाट बालुवा ल्याई सामग्री तुलाई हामीहरूको संसर्गमा पूजा गर यति सुनि चन्द्रावतीले हावस् भनी शाली नदीको बालुवालाई सामग्री तुलाइन् श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले चन्द्रावतीले तुल्याएको मनले चिताएको बालुवाको सामग्रीहरू सिद्ध भई तयार भयो त्यो देखेर चन्द्रावती मनमा आनन्द मानि धन्य धन्य स्वस्तानी परमेश्वरी भन्दै अप्सराहरूलाई बालुवाको सामग्री सिद्ध भएको कुरा सुनाइन् उनीहरूले पनि बालुवाको सामग्री सिद्ध भएको र तिनको दिव्य शरीर भएको देखेर आश्चर्य मान्दे भने हे सुन्दरी हामी आजसम्म तँलाई पापिनी भन्दथ्यौं तर आजदेखि तेरो नाम पुण्यवती भयो भनेर आफ्नो संसर्ग व्रत गराए चन्द्रावीले पूजा अर्गेली स्तुति गर्न यस्ती हजुरलाई कोटी कोटी नमस्कार हे भगवती पृथ्वी जल तेज वायु आकाश यी पास पनि हजुर देवता कि देवता पनि हजुर अति स्थूल र अति सुक्ष यस्ती त्रैलोकी अधिपति हजुरलाई कोटि कोटि नमस्कार श्वरी हजुरको स्तुति गर्न सही र शारदा ले नसकेको म कसरी सक्दछु म पापिनीको पूजाले प्रसन्न भई मलाई यस घोर कष्टबाट पार लगाउनुहोस् यति भनी अर्घे दिन तब पूजा समाप्त भयो र अप्सराहरू विदा भई स्वर्ग गए अनि चन्द्रावती शाली नदीका किनारमा खर्क झुप्पडी बनाई श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी रात्रीमा जागराम बसिन् प्रात काल भयो र शाली नदीमा स्नान गरे अष्टोत्तर सयमा आठ रोटी आठ अचेता आठ पान आठ कुट्का सुपारी सगुन समेत लिई हे श्वरी मेरा स्वामी यहाँ छैनन् कसलाई दिउ मेरा पति नवराजसित चाँडो भेट होस् भनी शाली नदीमा बगाइदिए सय रोटी आफूले फलाहार गरिन् अनि स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावती को पाप रोग निको भई अघि भन्दा पनि दिव्य देह भयो त्यो देखेर मनमा आनन्द मान्दै धन्य स्वस्तानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दी भइन् यति श्री स्कन्द पुराणे केदारे खण्डे माघ महात्मे कुमार अगस्त सम्वादे स्वस्तानी परमेश्वरी व्रत कथा या चन्द्रावती नाम अष्टवि अध्याय